द्वारा बाइक बाइक सेल्स लागी, हीरो मार्शल बाइकिंग तैक एक्सचेंज करने सोचाई में छपन्न तिरासी दस हिरो मार्शल मोटर साइकिल को साथमा लक्की ढुवा मार्फत पाउनुहोस् प्रथम पुरस्कार रु एक लाख द्वितीय पुरस्कार रु पचहत्तर हजार तृतीय पुरस्कार रु हजार साथै पूर्वी चितोनको हिरो मोटरसाइकल कम्पनीको एक मात्र आधिकारिक विक्रेता मार्सल इम्पेरियमको शाखा छिट्टै टाढी बजारमा आउँदैछ एक सय चार थो मेगा सुनेरूर्ण सम्पूर्ण तपाईँमा हार्दिक हार्दिक स्वागत अनि न्यानो न्यानो अभिवादन प्रोग्रामको नाम हो बलिउड काउन्ट डाउन र बलिउड काउन्ट डाउन सँगै उपस्थित भइसकेका छौँ अनि स्वागत र मेरो आवाजलाई तपाईँको रेडियो सेट त्यस्तै मोबाइल सेटसम्म पुर्याउने काम कन्ट्रोलबाट विष्णुले गरिरहनु भएको छ सामुदायिक रेडियो रेडियो अर्फ एक सय चार थप्लु पाँच मेगा सँगसँगै इन्टरनेसनल लाइनको टब्लु टु डट रेडियो प्रोग्राम तपाईँ सुनिरहनु भएको छ र प्रोग्राम बलिउडका अन्टाउनभित्र हामीले हिन्दी फिल्मका दसवटा उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गरिराखेका छौँ रिलिज भइराखेका रिलिजको नजिक नजिक लागेका अनि रिलिज भएर फर्क मात्र गएका हिन्दी फिल्मका दसवटा उत्कृष्ट गीत सङ्गीत हामी स्थान आइराखेका छौँ प्रोग्राम बलिउडका अङटाउनमा र यो प्रोग्राम तपाईँ सदा चाहिँ आइतबार अपरा चार करिब गरेको छ हिरो कम्पनीको आधिकारिक विक्रेता मार्सल इम्पोरेयमले मार्सल इम्पोरेयम हिरो कम्पनीको आधिकारिक विक्रेता हो र यहाँले हिरो कम्पनीका वाइ तथा पेजर स्कुटी नगद तथा किस्तामा खरिद गर्न चाहनु भएको छ सोच बनाइरहनु भएको छ भने तपाईँले सम्झाउन सक्नुहुन्छ मार्सल इम्पोरियमलाई र मार्सल इम्पोरियम जुन रहेको छ मगनचोक पर्सा बजारमा रहेको छ भने मार्सल इम्पोरियमले आफ्नो दोस्रो शाखा रत्नगर दुई टाढीमा पनि आफ्नो दोस्रो शाखा चाहिँ विस्तार गरिसकेको छ र यही मक्सिर तिस गतिबाट चाहिँ टाँडीमा पनि यसको शाखा विस्तार भइसकेको छ र अब तपाईँ चाहिँ पर्सासम्म पुग्ने झन्झटबाट तपाईँ मुक्त हुनुहुन्छ र टाढीमै तपाईँले सेवा सुविधा प्राप्त गर्न सक्नुहुन्छ र ग्राहकहरूको सेवा सुविधालाई चाहिँ मध्यनजर गर्दै टाढी मार्सल इम्पोरियमले आफ्नो दोस्रो शाखा चाहिँ सञ्चालन गरिराखेको छ यो जानकारी मैले यहाँ गरिराखेको छु र मार्सल इम्पोरीयममा अन्य के के सेवा छन् त्यो म जानकारी गराउँछु र यहाँले चाहिँ हेरो कम्पनीका बाइक तथा पेजर स्कुटी नगद तथा किस्तामा खरिद गर्न चाहनुहुन्छ भने त्यस्तै आधुनिक प्रविधिबाट बाइकहरूको सर्भिसिङ बाइकहरूका विभिन्न पाठ पूर्जा बाइक संक एक्सचेन्ज गर्ने सोच यदि तपाईँले बनाउनु भएको छ भने तपाईँले सम्झन सक्नुहुन्छ मार्सल इम्पोरियमलाई र हिरो मोटरसाइकल खरिद गर्दा यहाँले चाहिँ सात हजार छुट सातमा एउटा स्पिकर पनि प्राप्त गर्न सक्नुहुन्छ साथै लकी ड्रबाट प्रथम पुरस्कार र लाख द्वितीय पुरस्कार पचहत्तर हजार र तृतीय पुरस्कार पचास हजारसम्मको पुरस्कार यहाँले प्राप्त गर्न सक्नुहुन्छ र फोन नम्बर टिप्न सक्नुहुन्छ टाढीको लागि सुन्य चपन्न पाँच रहेको छ भने मोबाइल नम्बर पनि टिप्न सक्नुहुन्छ अन्ठानब्बे रहेको छ र मार्सल इम्पोडेमको शाखा टाढीमा पनि रहेको छ भने पर्साको मगनचोकमा पनि मार्सल इम्पोडेम रहेको छ स्पर्कको बारेमा जानकारी गरेछ प्रोग्राम हामी लाग्नुपर्ने हुन्छ प्रोग्राम अब नम्बर टेन र नम्बर नाइन पोजिसनमा हामी लाग्नुपर्ने हुन्छ वेल नम्बर टेन पोजिसन क्याप्चर गरेको छ फिल्मको नाम हो बोस टाइटल सङ्ग परेको छ काउन्डाउनमा तल झर्ने क्रममा रहेको छ फिल्म बोस एक स्टेप तल झरेको छ रिलिज भइसकेको फिल्म हो त्यसरी नम्बर नाइन पोजिसन क्याप्सर गरेको छ काउन्टाउनबाट तल झर्दै रघुपति राज्य राजाराम क्रिस्त्रीबाट रहेको छ वेल क्रिस्त्री पनि रिलिज भइसकेको फिल्म हो र मलाई भने नम्बर टेनमा फिल्म बोस र नम्बर नाइन पोजिसनमा क्रिस्त्री क्यु number 10 listen up and do the cool in the show i'm supposed to make them us oh the water parak jae to dhanti dega toh minister jaise te mar aur koi leta fe mar aur puri approach uchi hum do duniya get boss humko upni hadd tak me fulha esse musicos no terrai anda noia que bas bas a homono ta bas ela honca escapa bas hora de nova leca bas bas bas bas sex frembercha hörsa bas bas a branda perta bas edio se bata bas bas bas अब अपनी के तारीफ उपर से जे कोई गड़ा आफ तिफ उपले मि नम्बर नाइन ओके प्रोग्राम बलिउड काउन्ट याले यहाँले सुनिरहनु भएको छ र काउन्टाउनभित्र रहेर हामीले हिन्दी फिल्मका दसवटा उत्कृष्ट गीत प्रस्तुत गरिराखेका छौँ नम्बर टेन र नम्बर नाइन पोसिसको गीत यहाँले सुनिसक्नु भएको छ वेल फालो नम्बर एट नम्बर सेभेन पोजिसनको वेल नम्बर एट पोजिसन क्याप्सन गरेको छ आर या मुभी रहेको छ रिलिजको लागि तयार भएर बसेको फिल्म हो र दुई स्टेप माथि चढ्दै आरु या बारिस परेको छ त्यसै गरी नम्बर सेभेनमा राम लिला परेको छ टाइटल सङ्ग परेको छ तिन स्टेप तल चरेको छ फिल्म रामलीला रिलिज भइसकेको फिल्म हो फिल्मले मिडियम व्यापार गरेको छ वैले अब ला नम्बर एटमा द नम्बर सेभेन क्वेस् रामीला कन्टिन्यू नम्बर एट केसे बेवकुफ बडा चाह कित जानी सिफारस अब कर यहाँ के मिल जासे बारश जो भिगा दे पूरी तर सर्कि सिफारस अब कर यहाँ के मिल जाइसे बारस जो भीगा दे पूरी तरह seven Ram mm ji ki chaal -hmm. dekho aankhon ki mazaaal mm dekho kar rahe hai dhamal dekho are dil ko tum sambhal dekho are Ram ji ki chaal dekho aankhon ki mazaaal dekho kar rahe hai dhamal dekho ढाल देखो अरे चाल देखो देखो रगो मेबाल <laughs> <laughs> ओके okay, हेरो कम्पनीको आधिकारिक विक्रेता मार्शल इम्प्रोडियमले स्पोन्सर गरेको प्रोग्राम बलिउड काउन्टडाउन यहाँले सुनिरहनु भएको छ र काउन्ट डाउनभित्र रहेर हामीले हिन्दी फिल्मका दसवटा उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गरिराखेका छौँ र सुनेर छ थ्याङ्क यू सो मच भन्न र मार्सल इम्प्रोडियमले आफ्नो शाखा विस्तार गरिसकेको छ र रत्नगर दुई चाँडीमा चाहिँ यसले यही मक्षिर तिस गतिबाट चाहिँ शाखा सञ्चालन गरेको छ र ग्राहकहरूको सेवा सुविधालाई मध्यनजर गर्दै चाँडीमा मार्सल इम्पोर्ट पोरियमले आफ्नो शाखा विस्तार गरेको हो र मार्सल इम्पोरियममा तपाईँले बाइक तथा पेजर स्कुटी नगद तथा किस्तामा खरिद गर्न सक्नुहुन्छ साथै आधुनिक प्रविधिबाट बाइकहरूको सर्भिसिङ बाइकहरूका विभिन्न पाठ पूर्जा सँगसँगै बाइक एक्सिडेन्ट गर्ने सोच यदि तपाईँले बनाउनु भएको छ भने तपाईँले सम्झनुपर्ने एक मात्र नाम हो मार्सल इम्पोरियम मा, र मार्सल इम्पोरियममा तपाईँले बाइक तथा पेजर स्कुटी नगद तथा खरिद नगद नगद तथा किस्तामा चाहिँ खरिद गर्न सक्नु र यो मोटरसाइकल किन्दा मार्सल इम्पोरियमले रु सात हजार पाँचसम्मको छुट पनि सँगसँगै एउटा स्पिकर पनि प्रदान गर्नेछ र सात हजार छुट र एउटा स्पिकर दिने दिनेछ र लकी ड्रबाट चाहिँ यहाँले चाहिँ प्रथम पुरस्कार रु लाख द्वितीय पुरस्कार पचहत्तर र तृतीय पुरस्कार पचास हजारसम्मको चाहिँ पुरस्कार यहाँले चाहिँ लकी ड्रबाट प्राप्त गर्न सक्नुहुनेछ वेल मार्सल इम्पोरियमको बारेमा मैले सर्टकट जानकारी गराइसकेको छु अब लाग्नु पर्ने हुन्छ सो काउडाउन गो नम्बर 6 नम्बर 5 पोसनमा नम्बर 6 पोसन क्याप्चर गरेको छ नॉन बभरको रुपमा परेको छ दु नही कुस नही फिल्म सत्यचुबाट राखेको सुपरने नम्बर 5 मा धूम 3 परेको छ चाइल्डिस संग परेको छ मेरो नेक्स्ट फ्राइडे रिलीज हुने लागेको फिल्म हो धूम 3 निकै अपेक्षा गरेको छ बलिउड बक्स अफिसले फिल्म धूम 3 वाटर वेल अबला बوني सत्यचु नम्बर 6 पोसनमा त्यसै नम्बर 5 पोसनमा धूम 3 कन्टीन्यु नम्बर 6 कुछ नहीं, तू तह नेरेवा कुछ, कुछ, कुछ तेरे कुछ तेरे सि रहे या सु ज <laughs> number 5 sachchi hai dhoom dhoom hai bekhudi hai dhoom dhoom isme gum ho ja karbandi hai एक सय चार थोप्लो पाँच मेगा हार्ट पूर्वी चितवन के एक मात्र हिरो आधिकारिक विक्रेता, मार्शल इम्पोरियम मार्शल इम्पोरियम लाखको सपना बाइक चढ्नु हुन्छ हिरो बाइक इर्सहाना मार्शल इम्पोर्टियममा पुरा हुन्छ हजुर हामी कहाँ हिरो कम्पनीका सबै मोडलका बाइक तथा प्रेजर स्कुटी नगद तथा किस्तामा बिक्री भइरहेको छ फिटि मात्र कहाँ हो र आधुनिक प्रविधि द्वारा बाइकहरुको सर्भिसिङ गरिन्छ साथै स्पियर जेनुइन पार्ट सेल्स र इन्सर्टिका लागि हिरो अनि मार्शल इम्पोर्टियम मार्शल तैक एक्सचे छपन्न तिरासी दस हिरो मार्शल मोटर साइकिल रो सात हजार पांच सौ सम्मि कंपनी को साथमा लक्की डुवा मार्फत पाउनुहोस् प्रथम पुरस्कार रु एक लाख द्वितीय पुरस्कार रु पचहत्तर हजार तृतीय पुरस्कार रु पचास हजार साथै पूर्वी चितोनको हिरो मोटरसाइकल कम्पनीको एक आधिकारिक विक्रेता मार्सल इम्पेरियमको शाखा छिट्टै टाढी बजारमा आउँदैछ मी तो पाइले सूट कहाँ सिलाउनु भएको ल तिमीलाई थाहा छैन बागलुङ गालिका टेलर्समा सिलाएको नि वाउ कति राम्रो हो नि त्यहाँ त अत्याधुनिक डिजाइनका कोट पन्ट शर्ट सिलाइन्छु नि अनि कपडा चाहि कहाँ किन्न भयो त कहाँ हुनु त्यही एकै ठाउँमा किनेको नि ओ कमाल पुरै छ हजार स्कूल कैंपस बोर्डिंग का ड्रेस वर्तबंध का कपड़ा पार्टी सेमिनार का कपड़ा रेडिमेड कोट पैंटर चाहिए सिलाई हम रोजाई त्रोपराइटर चित्रबहादुर परिहार बाग्लुंगलिक टेलर सैन सेंट सूटिंग सेंटर चार पर्स बजार मोबाइल नंबर अंसानबे चार पचास अड़सठी पांच चाहना खाला तथा यौन्द्रोगका बिरामीहरूलाई सुवर्ण अवसर टाँडी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ ओके okay, रेडपछिको बाक्य समयमा फेरि पनि एक बजारदेखि हार्दिक स्वागत अनि फेरि पनि न्यानो न्यानो अभिवादन प्रोग्रामको नाम हो बलिउडकाउन र बलिउडका आउन जाउन आजदेखि जा तपाईँले सुन्न सक्नुहुन्छ सातको मङ्गलबार बिहान दस बजेको समाचारपछि करिब करिब एघार बजीसम्म र प्रोग्राम बलिउडका आउनजाउनभित्र भएर हामीले हिन्दी फिल्मका दसवटा अवत्कृष्ट गीत सङ्गीतलाई स्थान दिँदै आइराखेका छौँ रिलिज भइराखेका रिलिजको नजिक लागेका अनि रिलिज भर्खर मात्र गएका हिन्दी फिल्मका गीत सङ्गीत बजाउँदै आइराखेका छौँ प्रोग्राम बलिउडकाउन र प्रोग्राम विष्णुले प्रोग्राम पहिला गरेको छ हिरो कम्पनीको आधिकारिक विक्रता मार्सल इम्पोरियमले र मार्सल इम्पोरियममा तपाईँले हिरो कम्पनीका बाइक तथा पेज स्कुटिन्गत तथा किस्तामा चाहिँ खरिद गर्न सक्नुहुन्छ साथै आधुनिक प्रविधिबाट बाइकहरूको सर्भिसिङ पनि तपाईँले त्यहाँ गर्न सक्नुहुन्छ साथै बाइकहरूका विभिन्न पार्ट्स पुर्जा पाइनेको साथ चाहिँ बाइक एक्सिडेन्ट गर्ने सोच यदि तपाईँले बनाउनु भएको छ भने तपाईँले सम्झनुहुन्छ मार्सल इम्पोरियमलाई र मार्सल इम्पोरियम रहेको छ मगेनचोक पर्सा बजारमा रहेको छ र मार्सल इम्पोरियमले यही मक्सिर तिस गतेबाट चाहिँ टाढीमा पनि आफ्नो शाखा विस्तार गरेको छ ग्राहकहरूको सेवा सुविधालाई चाहिँ मध्यनजर गर्दै चाँडीमा मार्सल इम्पोरियमले आफ्नो शाखा विस्तार गरिसकेको छ र तपाईँ चाहिँ टाढीबाट पार्टी चाहिँ सेवा सुविधा पनि लिन सक्नुहुन्छ र चाहिँ एउटा सबैको बचत पनि गरिदि गरेको छ मार्शल इम्पोरियमले र फोन नम्बर रहेको छ ठानीको लागि सुनिसपन्न पाँच एकसट्ठी जिरो सन्ताउन्न रहेको छ भने मोबाइल नम्बर टिप्न सक्नुहुन्छ अन्ठानब्बे मोबाइल नम्बर रहेको छ र कल गरेर पनि तपाईँले मार्सल इम्पोरियमको बारेमा चाहिँ धेरै जानकारी लिन सक्नुहुन्छ र मार्सल इम्पोरियममा चाहिँ एउटा अफर पनि रहे रहेको छ अफर यो रहेको छ कि मोटरसाइकल किन्दा हिरो मोटरसाइकल किन्दा चाहिँ यहाँले चाहिँ पचहत्तर सयसम्मको छु र एउटा चाहिँ पोर्टेबल स्पिकर सँगसँगै लकी ड्रबाट चाहिँ प्रथम पुरस्कार र एक लाख द्वितीय पुरस्कार पचहत्तर हजार र तृतीय पुरस्कार पचास हजारसम्मको चाहिँ पुरस्कार यहाँले प्राप्त गर्न सक्नुहुन्छ लकी ड्रबाट यो जानकारी विषय अब फेरि पनि हामी लाग्नु पर्ने हुन्छ ढेला नगरीकन काम जामको नम्बर फोर र नम्बर थ्री पोजिसनमा नम्बर फोर पोजिसन क्याप्चर गरेको छ दुई स्टेप तल जमको नाम हो गौरी तेरिफ्यारमे रिलिज भइसकेको फिल्म हो फिल्मले त्यति बिजनेस भनिग्न सकेन नेपालमा त्यसै गरी नम्बर थ्रीमा ज्याकपोट परेको छ र ज्याकपोट रिलिज भइराखेको फिल्म हो र मलाई भने नम्बर फोरमा गौरी तेरिफ्यारमे त्यसै गरी नम्बर थ्री पोइन्टमा ज्याकपोटबाट जो बदल गया कंटिन्यू नंबर फोर 3 ओके okay, कपी जो बदल गयो Z4 टु फ्लेम बाटियन अगेन सुनि रन भएको छ नम्बर 3 पोसन का अफसर गरेको छ दुई स्टेप माथि चढदै रिलिज भइरहेको छ फ्लेम हट Z4 ट्राफालो नम्बर 2 पोसन दिएको गीत सुन्ने होल नम्बर 4 पोसन क्याप्सुल गरेको छ बुलेट राजा र रा बुलेट राजा पोनी प्लेस भइ राखेको छ के स्टेशनमा मात्र र बलबाउने काउन्टडाउन को नम्बर 2 पोसन मा फ्लेम बुलेट राजा नम्बर 2 सुपरदेश का पे रठर छेरको चार राखे अपना के गया बाजा आया आजा बुलट बुलट बुलट आज बुल्ट रह परेको छ एकपटक रोस टाइटल काउन्टरमा तल चढ्ने काउन्टरमा तल चढ्ने क्रममा नम्बर एटमा आडु बारिस परेको रहेको छ एक स्टेप राजा गरेको छ राजकुमार यति राखेको फिल्म हो साडी के सा, कभी कवि म्याची कभी छोड दिया दिल कभी कवि की चुकियो ओके okay, कवि म्याचिआर यहाँले गीत सुनिरहनु भएको छ फिल्म आर राजकुमारबाट राखेको थिएँ शायद कपुर र सुभाष शियाको चाहिँ बेजोड अभिनय सिनेमा हेर्न सकिन्छ र कमेडी र एउटा चाहिँ साङ्गीतिक वरदान फिल्म हो आरआर राजकुमार बिजनेस ठिकै गरेको छ वा नम्बर वान क्वेसनको गीत सोध्दै प्रोग्रामबाट भरि छुटिनुपर्ने टाइम भइसकेको छ जानुभन्दा अगाडि फेरि पनि म जानकारी गराउन चाहन्छु प्रोग्राम बलिउड काम स्पोन्सर गरेको छ हेरो कम्पनीको आधिकारिक विक्रेता मार्सल इम्पोरियमले र मार्सल एम्पोरियमले आफ्नो दोस्रो शाखा चाँडी बजारमा पनि सञ्चालन गरिसकेको छ र मक्सिर तिस गति बाटो भने चाँडीमा चाहिँ मार्सल इम्पोरियमले शाखा विस्तार गरेको छ र ग्राहकहरूको चाहिँ सेवा सुविधालाई चाहिँ मध्यनजर गर्दै चाँडीमा मार्सल इम्पोरियमले आफ्नो शाखा विस्तार गरेको छ र मार्सल इम्पोरियममा तपाईँले चाहिँ बाइक तथा स्कुटी नगद किस्तामा खरिद गर्न सक्नुहुन्छ साथै आधुनिक प्रगतिबाट बाइकहरू सर्भिसिङ बाइकहरूका विभिन्न पार्ट पूर्जा पाइनुको साथै बाइक एक्सचेन्ज गर्ने सोच यदि तपाईँले बनाउनु भएको छ भने तपाईँले सम्झिनु पाउनेको मात्र नाम हो मार्सल इम्पोरियम जुन छ र टाढीमा पनि यसको शाखा रहेको छ र फोन नम्बर रहेको छ अन्ठानब्बे मोबाइल नम्बर रहेको छ भने फोन नम्बर रहेको छ शून्य छप्पन्न मोबाइल नम्बर रहेको छ र कल गरेर पनि तपाईँले जानकारी प्राप्त गर्न सक्नुहुन्छ र पनि प्रोग्रामबाट बिदा माग्नु पर्ने हुन्छ है प्रोग्राम सोधिदिएर साथ दिन तपाईँ सम्पोर्ट सम्पूर्णलाई थ्याङ्क यू सो मच भन्न चाहन्छु गण्डकबाट सपोर्ट गर्ने विष्णुपट्टि आभार व्यक्त गर्दै बलिउडकाउन टाउनबाट म स्वागत छुटिन्छु हवस् त नमस्कार अर्पण एक से चार थोपलो